प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्री रत्नगर की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 मानसिक तथा नशा रोग सेवासरे से जनरल सर्जरी तथा वरिष्ठ हाट जोड़ने नशा तथा बाथरोग ट्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टर द्वारा ढाड़ दुखने हाथ खुट्ठा झमझमने ढाड़ नसा नशा च्यापी एको, एको, सिल्का हाँने पोलने जोड़नी दुख्ने सुनिने बात यूरिक एसिड आदि समस्या भाई बिरामी नियमित स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्स जानकारी कराद संपर्क अस्पताल प्र रतनगर दुई मेन रोड टाढी चौक चित वान पोइन्ट शून्य छपन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जनका लागि सुन सुन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 दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने एकीकृत एक नेकपा माओवादीका अध्यक्ष प्रचण्डको दाबी माओवादीको पक्षमा जनमत दिन उपाध्यक्ष भट्टराईको आग्रह चार दल सम्मिलित उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व सम्हाल्ने पालो मधेसी मोर्चाका संयोजक गक्षधारलाई चुनावको मिति घोषणाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत लामो समयको प्रयासपछि दुई रङका एलपी ग्यास सिलिन्डर आजदेखि बजारमा मकवानपुरमा भएको छुट्टा छुट्टे दुर्घटना परि दुईजनाको ज्यान गयो इरानमा भएको राष्ट्रपति निर्वाचनमा अहिलेसम्मको मतगणना अनुसार हसाना रोहानी अगाडि पाकिस्तानी पिता अलि झुन्नाको घरमा उग्रवादीद्वारा बम हमला र गोर्खा फुटबलको उपाधि जारी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत भारत र पाकिस्तानको बिचको खेल पनि चल्दै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 के, के रेडियो इन्टरनेट टन साँझ पाँचलाई माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दोस्रो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभएको छ उद्घाटन गर्दै प्रचण्डले जनताले माओवादीलाई बुझेकाले माओवादीले दोस्रो निर्वाचनमा पनि बहुमत ल्याउने डरले पार्टीलाई कमजोर बनाउन हजार किसिमका षड्यन्त्रहरू भइरहेको बताउनु माओवादीले द्वै बहुमत ल्याउने डरले मङ्सिरमा हुन लागेको संविधान सभाको निर्वाचन नगराउने ताना बोनिरहेको प्रचण्डको भनाई थियो परिवर्तन नचाने तत्त्वहरू देशमा अराजक अवस्था रहिरहोस् भन्ने मनसाय समेत रहेको उहाँको दावी थियो परिवर्तन चाहने र नचाने पक्षबीच अहिले पनि द्वन्द्व चलिरहेकाले शिक्षकहरूले विचार परिवर्तन गर्न सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न आग्रह गर्नुभयो नेताले राजनीतिमा युवकै साथीहरूले आम जनतालाई राम्रोसँग बन्द गराउन सक्नुहुन्छ परिवर्तनको पक्षमा एउटा जनमत निर्माण गर्न सक्नुहुन्छ दस तर्फको जनयुद्ध भनौँ या मधेस आन्दोलन धरो जनआन्दोलन उन्नाइस दिनको भनौँ या माला दलित जनता गरेको अहिले पनि धरातमा छ पुराना राजा महाराणाहरू पुराना सामान्यहरू दलाबहरू लक्ष्यहरूले यसले परिवेश र प्रगतिको शक्तिलाई कमजोर पार्ने संयन्त्रमा तपाईँहरूले खोजिराख्नु भएको छ अहिले पनि सबै मात्रै जति जाने शक्तिहरू कुनै सङ्गा जस्ता हामी भन्छौँ त्यो शक्तिहरू संविधानमा बने सकेसम्म संविधानको अहिले सभाको आफ्नो नेताको भए तन्त्रका विभिन्न साला बाबा बुझ्दै गयो मन जमुदायको अगाडि म यति मात्रै भन्छु मैले काठमाडौँ बसेर या मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो सरकार र कमपालिका भेटभाको नेतृत्वमा पछिल्ने सरकारका सबै अनुरोधहरूलाई हेर्दा कहीँ न कुनै देशभित्र त्यो माया निस्के के एजेन्डाहरू चाहे त्यो सङ्घीयताको चाहे त्यो मसुर किताको हो दलितको हो महिलाको हो जनजातिहरूको हो सबै समुदायको परिवेश र एजेन्डा निष्के पार्ने मूलकै ठुलो डिजाइन अगाडि राख्दैछ त्यस कारण हामीले के भनेका छौँ हिजो पनि जनताले पात्मक विश्वास गरेर हामी अगाडि बढ्यौँ अहिले पनि हामी संविधान सभाको अर्को निर्वाचनको निम्ति हामीले उल्त्या कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराले दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीको पक्षमा जनमत दिन सबैलाई आग्रह गर्नुभयो उहाँले नयाँ रूपले घर गर निर्माण गर्न बाँकी रहेको भन्दै आमूल परिवर्तन आवश्यक रहेको समेत बताउनु भयो उपाध्यक्ष नारायण काजी श्रेष्ठ पार्टी प्रवक्ता अग्नि सापकोटा पार्टी केन्द्रीय अनुशासन आयोगका संयोजक अमिक शेर पनि सम्बोधन गर्नु भएको थियो संगठनको बन्द सत्र भोलिदेखि सौरामा शुरू हुनेछ अधिवेशनले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने लामो समयको प्रयासपछि दुई रंगका एलपी ग्यास सिलिन्डर आजदेखि बजारमा ल्याइएको छ पटक पटकको अवरोधका बीच आजबाट दुई रंगका सिलिन्डर औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो राजधानीको बबरमहल स्थित नेपाल आयल निगमको कार्यालयमा अर्थमन्त्री शङ्कर प्रसाद कोइरलाले दुई रंगको ग्यास सिलिन्डर प्रचलनमा आएको औपचारिक घोषणा गर्नु भएको हो सिलिन्डर कार्यान्वयनको निर्णयले आयल निगमलाई जोगाई राख्न र रा आम उपभोक्तालाई मर्का नपर्ने गरी ग्यास उपलब्ध गराउन सहयोग पुग्ने अर्थमन्त्री कोइरालाले बताउनुभयो नेपाल ओइल निगमले नेपाल सरकारबाट लिएको ऋण ऋण मिणहा गर्ने विषयमा छलफल भएको भन्दै आफूले वाणिज्य मन्त्रीको रूपमा अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको मन्त्री कोइरालाको भनाइ कार्यक्रममा अयल निगमका महाप्रबन्धक सुरेश कुमार अग्रवालले ग्यासमा ठूलो घाटा बिहोर्दै आएको निगमले घाटा कम गर्नको लागि दुई रंको सिलिण्डर प्रयोगमा ल्याएको जानकारी दिनुभयो दुई रंगको सिलिण्डर ल्याउने कार्यबाट निगमलाई घाटा पुग्ने भए पनि ग्यासमा हुने कालो नियन्त्रण गर्न सहज हुने उहाँको भनाइ कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आफूले सरकारसँग भएको सम्झौता अनुरूप दुई रंको सिलिण्डर बजारमा ल्याएको भन्दै अब सरकारले पनि आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने बताउनुभयो प्रमुख चार सम्मिलित उच्च स्तरीय समितिमा आलोपालो नेतृत्व गर्ने सहमति अनुसार आजदेखि मधेसी मोर्चाकामार गक्ष प्रत्येक महिनाले आजबाट राजनैतिक समितिको नेतृत्व सम्हाल्नु भएको हो समिति बनेको तीन महिना माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड कंग्रेस सभापति सुशील कोइरला र एमाले अध्यक्ष झलनाथ खनाले पाले पालो नेतृत्व गरिसक्नु भएको छ चार दलीय समिति गठन भए ता समितिले उल्लेख्य काम गर्न नसकेको भन्दै समितिको आलोचना हुँदै आएको छ आन्दोलनमा रहँदै आएका दलहरूले पनि उच्च स्तरीय समिति खारेज हुनुपर्ने माग गर्दै आएका छन् नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले नेवेशन अध्यक्ष रञ्जित कर्णलाई अधिवेशन गराउन नसक्ने भए त्यसको विकल्प दिन आग्रह गर्नुभएको छ अधिवे कोइरालाले को अधिवेशन गराउन नसक्ने भए पदमा बस्नुको कुनै औचित्य नरहेको भन्दै अधिवेशन गराउन नसक्ने भए नेतृत्व छोड्नुपर्नेमा आफू प्रश्न रहेको बताउनु भएको हो तत्काल अधिवेशन गराउन माग गर्दै पूर्व महामन्त्री मनोज मणि आचार्यको नेतृत्वमा आज बिहान कोइराला निवास महाराजगञ्ज पुगेको विद्यार्थी नेताहरूको ज्ञापन पत्र कोइरालाले अधिवेशन गराउन महामन्त्री मन्त्री प्रकाशमा सिंहको नेतृत्वमा बनाइएको समिति विद्यार्थी विभाग प्रमुख नवीन्द्र राज जोशी र अध्यक्ष कणसँग अधिवेशन गराउन भएको बारे, जानकारी लिने र तत्काल अधिवेशन गराउन निर्देशन दिने आश्वासन दिनुभएको थियो राष्ट्रिय दोस्रो संविधान सभा चुनावको मिति घोषणाको स्वागत गरेको छ आज विज्ञप्ति निकालेर पार्टीका अध्यक्ष श्रीबहादुर थापाले नयाँ संविधान राष्ट्रको भाग्य र रा। भविष्यसँग जोडिएको हुनाले सम्पूर्ण नेपाल यसमा सक्रिय रूपमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो निष्पक्षित बनाउन थापाले गरेको एक व्यक्तिलाई न्यायपालिका र व्यवस्थापिकाको प्रमुख बनाएर निर्दलीयता लाद्न खोजेको साथै सरकारले निर्वाचनको मिति घोषणा गरेर मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको प्रतिष्ठानले जनाएको छ प्रतिष्ठानले सबै दलले सहज वातावरण में चुनाव में भाग लिने वातावरण बनाने आग्रह समेत मकवानपुर में बसामाड़ी रर्नामाड़ी में गरी आज दुई जनाको को मृत्यु पूर्व पश्चिम राजमार्ग अंतर्गत बासामाड़ी दुई बस्तीपुर में ट्रक ने मोटरसाइकल ठक्कर दि चालक को मृत्यु नारायणगढ़ तर्फ आंद्रप तीन शून्य एक एक नंबर को मोटरसाइकिल ना चार ख एक सई ट्रकले ठक्कर दि मोटरसाइकिल चालक बसामाड़ चालीस वर्ष नारायण खड़का को मृत्यु दुर्घटना में घाइते मोटरसाइकिल सवार सुभद्र खड़का को भरपूर में उचार भर मकवानपुर हरनामाी तीन दोभान में पानी को कूलो में मा, हरनामाड़ी सात भूल भूले पचास वर्ष भीमबहादुर पहली शारक मृत अवस्था में फेला पड़ेगा स्थानीय खबर पुगे प्रहरी टोली सब पोस्टमाटम को लगी हेडुण अस्पताल पुरैक मृत्यु को कारण खुन न सकते जिला प्रहरी कार्य मकवानपुर चितोवन को नानगढ़ में करीब एक बीघा क्षेत्र में रहो गांजा सशस्त्र प्रहरी सीमा सुरक्षा बल चित नष्ट नानगढ बजार क्षेत्रमै गाँजा रहेको थाहा पाएपछि आज बिहान सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब द एक बिघाको गाजा नष्ट गरेको हो कार्यालयका प्रमुख सुन्दर खड्काले पचास भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरेर गाँझा नष्ट गरेको जानकारी दिनुभयो स्व क्षेत्र नजिकै बालकुमारी कलेज समेत रहेको छ गाँझा कसैले लगाएको नभए आफै अम्रीको भए पनि गाँझा निकै फर्स्ट आएको थियो गाँझा खानेहरूले सो क्षेत्रको गाँझा प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् बिहान बेलुका गाँजाखाने तथा ट को भिड लाग्ने गरेको बाल र सडक गर्ने गरेकोडका नेमा गाँझा नष्ट गरिएको थियो कलेज नजिक रहेकाले विद्यार्थीहरूको पनि आकर्षण बढ्न सक्ने देखिएपछि गाँझा नष्ट गरेको उहाँले बताउनु भयो गाँझाको झाङ निकै बाक्लो भएकाले आपराधिक क्रियाकलापमा संलग्न हुनेहरू पनि लोक्ने गरेको बताएको छ सशस्त्र प्रहरले घर ओरपर सरसफाई र गाँझा स्थानीयले सशस्त्र प्रहरीले घरहरूपर सरसफाइ र गाजा नष्ट गर्ने कामलाई निरन्तरता आए दिँदै आएको छ अबगे छोटा खबरहरू गर्मी छ बकेया खोलामा नुहाउन गएका एक बालकको शुक्रबार साँझ डुबेर ज्यान गएको छ र लक्ष्मीनिया गाविसवडा नम्बर चारका गोविन्द माझीको खोलामा डुबेर ज्यान गएको हो र लोडरले किचेर गम्भीर घाइते भएकी बारा सिमरा पाँच निवासी पैँतिस वर्षीय लीला नराललाई शुक्रबार राति बसारका लागि काठमाडौँ लगिएको छ बाराको सिमरास्थित इनोटेक सालिमार्सिमेन्ट फ्याक्ट्रीमा लोडरले किचेर उनी गम्भीर घाइते भएकी थिइन् अब पालो अर्पण जुनावाजको अर्पण जुनावाजमा हिजो हामीले सोधेका थियौं दलहरूबीच सहमति नभई सरकारले घोषणा गरेको मंगसिर चार गते संविधानसभाको दोस्रो निर्वाचन होला ए सरकार माने भर पर्छ बी विरोधीलाई मनाउनुपर्छ र सी समय नै कुर्नुपर्ला तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए सरकारमै भर पर्छ भनेमा उनाचालिस बी विरोधीलाई मनाउनुपर्छ भनेमा चौवालिस र सी समय नै कुर्नुपर्ला भनेमा सत्र मत व्यक्त गरे तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल धार प्रचण्डको दावीप्रति तपाईँ के भन्नुहुन्छ ए कुरा सही हो बी बोलेर मात्र हुन्छ र से अब ति अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप करी आपूर्क उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जन आवाज को मतपरिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा बेरिगाउँ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन ओबिसी काठमाडौँ मुगलिन दमली पोखरा नारायणगढी बोट सडक खण्ड पनि खुल्ला छन्सठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार इरानमा भएको राष्ट्रपति निर्वाचनमा मत मतगणना अनुसार हसान रोहानी अगाडि देखिएका छन् मतपरिणाम अनुसार वैर क्लावाफ दोसों स्थान में देखिए अंतरराष्ट्रीय संचार माध्यम ने जानक एक करोड़ बीस लाख मत भईसा रौहानी ने साठी लाख उन्पचास हजार छ सौ पचपन्न मत लिया अठारह लाख चौवालीस हजार चार सौ तिरसठी मत लिया तेसरोख अठार नौ सौ चौसठी मत लिया तरह वर्तमान राष्ट्रपति मोहम्मद अहमदिनेजाद निकै तल रहेको बताइएको छ राष्ट्रपतिमा निर्वाचित हुन उम्मेद्वारले पचास दशमलव एक प्रतिशत मत ल्याउनुपर्छ हिजो सम्पन्न भएको मतदानमा करिब पाँच करोड़ इरानी मतदाताले मत, मत खसालेका थिए मतगणनाको नतिजा आजै साँझ अबेरसम्म आइसक्ने बताइएको छ उता पाकिस्तानी पिता आज मोहम्मद अली जिन्नाको घरमा आज उग्रवादीहरूले बम हमला छन् उक्त हमलामा पनि एकजना प्रहरी मारिएका छन् भने अर्को एकजना प्रान्तमा रहेको जिन्नाको घरमा उनीहरूले आज बिहानै हमला गरेको त्यहाँका उप प्रमुख ताहिर नादिमले जनाएका छन् चारजनाको संख्यामा आएका बन्दोकधारीहरूले घरभित्र पसेर आक्रमण गरेका थिए हमलाबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ जिनाले आफ्ना अन्तिम दिनहरू उक्त घरमा समय बिताएका थिए आज भएको फाइनल खेलमा नेपाल आर्मीलाई एक्का वृद्ध चार गोल गर्दै मनाङ मर्स्याङदीले उपाधि आफ्नो पक्षमा पारेको हो मनाङका लागि सुलभ मास्केले ह्याट्री गरेका छन् उनले खेलको नौ उनपचास मिनट में गोल करुरूंग मनांग मस्यांगदी का सत्रह मिनट में गोल करे तपाल आर्मी काशीराज कारसों मिनट में सांत्वना गोल करे उइसी चैंपिन्स ट्रफी क्रिकेट अंतर्गत आज पाकिस्तान रारत बीच को प्रतिस्पर्धा वर्षाका कारण खेल अवरुद्ध भएको छ उन्नाइस दशमलव उन्नाइस ओभरको खेल सकिँदा तिन विकेट गुमाएर सत्तरी रन बनाउँदाखेरि खेल अवरुद्ध हुन पुगेको छ सा, टस हारेर पहिले ब्याटिङ गरे टस हारेपछि ब्याटिङमा उत्रिएको पाकिस्तानले पहिले ब्याटिङ गरेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले द्वि तिहाई बहुमत ल्याउने एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको दावी माओवादीको पक्षमा जनमत दिन उपाध्यक्ष भट्टराईको आग्रह चार सम्मिलित उच्च स्तरीय राजनैतिक समितिको नेतृत्वसम्म नेपालौ मधेसी मोर्चाका संयोजक गक्षधालाई चुनावको मृत्यु घोषणाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत लामो समयको प्रयासपछि दुई रंका एलपी ग्यास सिलिन्डर आजदेखि बजारमा मकवानपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको ज्यान गयो इरानमा भएको राष्ट्रपति निर्वाचनमा अहिलेसम्मको मतगणना अनुसार हसान रौहानी अगाडि पाकिस्तानी पिता अली घरमा उग्रवादीद्वारा बम हमला र नेपाल आर्मीलाई हराउँदै मनाङ मर्सिङद्वारा गोर्खा कप फुटबलको पाधी कब्जा च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण अवरुद्ध